साह्रै बोनिन्दा धेरै नहेप अति साह्रै बोनिन्दा धेरै नहेप मान्छे नै हुँ आइन्दा धेरै नहेप टोपी जरूर फाट्या छ इमान सग्लै छ टोपी जरूर फाट्या छ इमान सग्लै छ ए घुस्याह कारिन्दा धेरै नहेप मान्छे नै हुँ आइन्दा धेरै नहेप हाम्रै चामल हाम्रै फल हाम्रै जल खान्छौ हाम्रै चामल हाम्रै जल हाम्रै फल खान्छौ राजधानी बासिन्दा धेरै नहेप मान्छे नै हुँ आइन्दा धेरै नहेप के थाहा त सबैले नकाबओ ओ्या छन् के थाहा त सबैले नकाब ओढ्या छन् कुरूप सहर नचिन्द धेरै नहेप मान्छे नै हुँ आइन्दा धेरै नहेप खहरे हो मोड्दैनौ सागर प्रवाह खहरे हो मोड्दैनौ सागर प्रवाह हुन्छौ आफै शर्मिन्दा धेरै नहेप अति साह्रै बोनिन्दा धेरै नहेप मान्छे नै हुँ आइन्दा धेरै नहेप गजलकार जे सागरको एत्ती भय पुक्ष संग्रहभित्र संग्रित यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्री प्रसुती बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सश्येन्द्र गौतम र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छन् शुभसन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म झापा हल्दीबारी गरेकी मेनुका पौडेललाई लिएर आइपुगेको छु मेनुका पौडेल भन्ने बित्तिकै धेरै श्रोताले चिनिसक्नु भएको छ गायिका मेनुका पौडेल भन्दा अब बल्ल उहाँको परिचय पूरा हुन्छ मेनुका पौडेलले दुई सालमा रेडियो नेपालको प्रतियोगितामा प्रथम भएर उदाउन शुरू गर्नुभयो त्यसपछि नेपाल आइडलमा गएर निकै लोकप्रिय हुनुभएको थियो त्यति मात्रै नभएर फेरि इण्डियाको सारेगमा गएर टप इलेभेनसम्म पुगिसक्दाखेरि उहाँको परिचय नेपालभन्दा पनि बाहिर अन्तर्राष्ट्रिय रूपमा फैलिसकेको थियो र म्युजिकमा उहाँ अहिले ब्याचलर गर्दै हुनुहुन्छ इण्डियामै बसेर नेपालमा एक हप्ताका लागि आउनुभएको बेलामा मैले संयोगले भेट्न पाएँ र मेनुका पौडेललाई आज बुलबुलमा लिएर आएको छु आजको बुलबुलमा मेनुकासँग कुरा गर्दै मेनुका को आवाज मा गजल पनी मा को मा इसना इसना मा में गजल सुु र तनावु सृजना फाइन आर्ट्स में पैलो प्रवीढ़ता प्रमाणपत्र तह वहां पास करू स्कूल जीवन झापाम बीत्यो अत स्नातक संगीत में भारतमें बसर मेनुका मैं दे परिचय ठीक है स्वागत है तैयार नमस्कार ठीक भाई परिचय सब मिलाने अब मलाई भन्नु केही छैन हजुर यहाँ सुरुमा मैले पढेको गजल सङ्ग्राम यति भए पुग्छ भने यति भए पुग्छ यति भए पुग्छ तपाईँको परिचय पनि कुराबाट गर्ने हो त गजलबाटै गर्ने हो नि होइन र हो सही हो कसरी सुनाउनुहोस् त यो मेरो आफ्नै गजलबाट स्टार्ट गर्दैछु यो चाहिँ मणिभट्टराय दाजुको शब्द रहेको छ हरिलाम सालसाले सङ्गीत गर्नुभएको छ यसमा र यो आउन बाँकी नै छ तर पनि मैले आज फर्स्ट टाइम सुनाउने प्रयास गरिराखेको छु बिना सीती बिना सीती बिना सीती कसईला न पीर्न ती मिले बिना सीती कसईला न पीर्न ती मिले नजर बाट कसई को न गिर् ती मिले नजर बाट कसई को न गिर् ती मिले नजर बाट कसै को न गिर मिले जे जे मागना पाइ भी देवता संग जे जे मागना पाइ भी देवता पाप सोची पाप सोची पाप सोची यो मंदिर नीरनती मिले नजर बाट कसई को न गिरती मिले नजर बाट कसई को न गिरती मिले नजर बाट कसई को न गिरती मिले न छैन यो हाम्रो मिक्सिङ नै भएको छैन कहिले आउला जस्तो भयो मलाई त कहिले आउँछ यो खासमा के भयो भने मरि दाजुले मलाई म्यासेन्जरमा सुनाउनु भएको थियो क्या okay? मेरो यस्तो खालको अहिले गाना कम्पोज हरिश गा, सरले कम्पोज गर्नुभएको छ भनेर हाम्रो त्यति अर्कै काम भइरहेको थियो अनि मैले दाजुलाई दाजुलाई यो चाहिँ मेनका बहिनीभन्दा बाहिर जानु हुँदैन है दाजु भनेर अनि उहाँले पनि एकदम मैले भनेपछि उहाँ पनि एकदम सहमत हुनुभयो अनि हरि सरसँग कुरा गरेर हामीले यो गजल रेकर्ड गरेको म मुम्बई जानुभन्दा अघिल्लो दिन रेकर्ड भएको अहिले आएँ अब यहाँनिर जस्तो पहिलोचोटि मुम्बई चाहिँ कहिले जानुभएको म पहिलोचोटि मुम्बई चाहिँ साह्रै गाउँमा पको अडिसनमै भएको कहिलेको कुरा एक वर्ष भइसक्यो सुरुमा चाहिँ मैले कलकत्ताबाट अडिसन दिएँ प्रि अडिसन त्यो सकेपछि चाहिँ स्टुडियो जुन जुन त्यो टिभीबाट टे, टेलिकास्ट हुन्छ त्यसमा चाहिँ मुम्बई गएको म कलकत्तासम्म जान चाहिँ पहिला च्यानल कहिले मिलाइदियो यो चाहिँ मैले आफै मिलाएको यो चाहिँ कस्तो भयो भने साह्रै गाउँमा मेरो एकदमै ठुलो धोक हो जाउँ केही गरौँ एकचोटि मलाई त्यो स्टेज यति मनपर्ने म हरेक साहित्यिक कार्यक्रम र सङ्गीत कार्यक्रम मैले नछुटाएको कुनै पनि छैन छुट्याएको कुनै पनि छैन नछुटाइकन म जहिले पनि सुन्ने गर्छु अब कति कुराहरू चाहिँ एपिसोडवाइज हेर्न नपाए पनि जब त्यो पुरा हुन्छ किनकि त्यो एपिसोड एपिसोड हेऱ्यो भने चाहिँ अब के हुन्छ अब के हुन्छ भन्ने त्यो एकदम क्युरियोसिटी बढ्ने भएर आफ्नो कामै गर्न नपाइने क्या त्यो दिमागै त्यतैतिर जान्छ त्यसलाई जुन चाहिँ पुरा हुन्छ त्यो पुरा हुने कामलाई सुन्ने गर्छु म हजुर मैले गुगलमा खोजेर त्यो कन्ट्याक्ट नम्बर त्यहाँ पाएँ मैले जिटिभीलाई कन्ट्याक्ट गरेर अनि उहाँले मलाई एउटा भिडियो पठाउन भन्नुभयो भिडियो पठाएर अनि मलाई उहाँहरूले त्यसैले भिडियोमा के पठाउनु भएको थियो मैले गीत पठाएको थिएँ कस्तो थियो त्यो चाहिँ टुक्रा सुनौ न कस्तो ओके मैले त्यो पठाएको एउटा गीत चाहिँ एउटा लता मङ्गेशकरजीको आवाजमा रहेको गीत थियो यो गाएर बोलायो मलाई वाट्सएपमा कल आयो अनि वाट्सएप नम्बर मैले र मेल आइडी छोडेको थिएँ अनि मलाई त्यसमा कल आयो अनि त्यति बेला चाहिँ नेपालमै अडिसन जस्तो मलाई जीबाट फोन गरेर के भन्नुभयो भने तिमी तपाईँ चाहिँ नहाँदिनुहोस् अडिसन हाम्रो नेपालमै हुँदैछ भन्नुभयो त्यति भएपछि मलाई के चाहियो र त्यो चाहिँ प्री लेभल वानको अडिसन थियो जुन मैले भिडियो पठाएँ जब काठमाडौँमा अडिसन भयो लेभल वान टू थ्री फोर सबै दिनुभएको थियो अनि काठमाडौँमा यहाँनिर आइडियल स्कुलमा चाहिँ हाम्रो मैजुबार जस्तो लाग्छ समथिङ त्यहाँनिर अडिसन भयो म सिजन मतलब लेभल टूमा म सेलेक्ट भएँ जहाँ चाहिँ जजहरू आउनुभएको थियो अनि मलाई लेभल को लागि चाहिँ कलकत्ता पठाउनु भयो नेपालबाट जम्मा हामी एघार कि कतिजना सेलेक्ट भएको थियौँ अनि त्यसमा चाहिँ फाइनल अडिसनमा दुईजना पुगेका थियौँ एकजना बेनु दादा हुनुहुन्थ्यो तर साह्रै गाउँमा पको मेन अडिसनबाट चाहिँ नेपालबाट नेपालको प्रतिनिधित्वमा म एक मैले मेनुकालाई फेरि रोक्छु आज तपाईँको त एकदम गायना सुनिरहने हो गायन आज मैले बुलबुललाई गजलबाट पनि अलिकति त्यो परिधि फुकाएर बाहिर जानलाई पनि खुल्ला राखेँ किनभने मेनुकालाई कति के सन्दर्भमा फुर्छ त्यही राखिदिने हो ठ्याक्के लाएर गीत आए पनि आउँछ गजल आए पनि आउँछ भनेर छोडिदिने हो अहिले खाटै के सुनाउनु मन लागिरहेको छ तपाईँलाई अब भुलबुल कार्यक्रम यहाँ आइसकेपछि पक्कै पनि यो यो प्रोग्रामको एकदमै ठुलो फ्यान हो म पहिला सानोमा स्कुलमा हुँदैदेखि सुनेको कति खुसी लाग्यो मलाई त्यसो भन्दा हजुर होइन मलाई एकदम पर्सनल्ली पनि हजुरको जुन त्यो बोल्ने भोइस क्वालिटी हुन्छ त्यो एकदम मनपर्छ र उपन्यासहरू सुन्दै आएको होइन त्यसले गर्दाखेरि पनि अब यहाँनिर चाहिँ मलाई एउटा अहिले ठ्याक्कै एउटा गजल फुलिराखेको छ माइन्डमा आशा भोसलेजीले गाउनुभएको एउटा हिन्दी गजल Ah ah ah, ah, ah. यति बेला उत्पादन सहयोगी सशेन्द्र गौतम पनि टक्कैसँग मेनुकालाई नै हेरेर बसिरहनु भएको छ म आफू पनि सम्भवतः उहाँलाई पनि मलाई जस्तै ओहो हामी पनि यस्तै गाउन सक्ने भए जस्तो लागिरहेको छ रेडियो सुन्ने साथीहरूलाई पनि त्यही लाग्दो हो ओहो यस्तै गाउन सक्ने भएको भए सबैलाई सबै सब सब प्रतिभा भगवान्ले दिँदैनन् हरेकसँग आफ्नो एउटा प्रतिभा हुन्छ र त्यो प्रतिभालाई अर्कोलाई मनोरञ्जन गराउँदाको स्वाद नै बेग्लै हुन्छ होइन त मेनुका सारेगामा जानको लागि त्यति धेरै कति धेरै मेनुकाहरू थिए होला झापामा नेपालभरि कति थियो होला हल्दीबारीकै मेनुका पौडलाई कसरी जुर्यो होला त्यो कसरी गएको सन्दर्भ त मैले थाहा पाएँ एउटा त मिहिनेत गर्नुभयो होला गुगलमा खोजेँ यस्तो गरेँ म एकदमै तरङ्गित हुन्थेँ त्यो स्टेजबाट आवाज आउने मलाई चाहिँ तरङ्गले तान्थ्यो भन्नुहुन्थ्यो त्यो मिहिनेत गर्नुभयो होला दोस्रो चाहिँ ए म त साह्रेगासम्म जान सक्ने गरी गाउँछु गाउन सक्छु भनेर गुनगुनाट तपाईँको कुन उमेरबाट सुरु भएको थियो उमेर भन्दा पनि मेरो नेपाल आइडलको जुन जर्नी थियो होइन अनि मैले म धेरै साह्रेगाएको एकदम फल साडेगाँको मात्रै नभएर नेपालको पनि अहिले म इन्डियामा बसेको छु म लोक स्टारको अडिसन हेरिरहेको हुन्छु युट्युबबाट सङ्गीत भनेको खासमा हामी गाउने मान्छे गाउने मात्रै होइन एउटा लिस्नर हुनुपर्छ जब हामी साहित्य लेख्ने र सङ्गीत गर्ने कम्पोज गर्ने गीत गाउने सिङ्गरहरू जति पनि पाठकहरू हुनुहुन्छ उहाँहरू सबैजना फर्स्ट कुरामा पहिलो कुरा, कुरा लिस्नर हुनुपर्छ जब लिस्नर भइँदैन फेरि लिस्नर भइएन भने चाहिँ दिमागमा नया नयाँ नयाँ क्रिएसनहरू आउनलाई गाह्रो हुन्छ त्यस कारणले भयो भने अब त्यो एउटा म लिस्नर हो त्यस मलाई भन्न चाहन्छु साह्रै गाउँमा पमा गइसकेपछि अहिले पनि मलाई कुनै गुनासो छैन जहाँबाट चाहिँ मैले आफ्नो नेपालमा नेपाली हुँ भन्ने मलाई अझै पनि जहाँ चाहिँ कहाँबाट आएको भन्नुहुन्छ अब नेपालबाट भने मलाई एकदम खुसी लाग्छ अरू पनि म प्रतियोगिताहरू ट्राई गर्ने क्रममा छु भारतको होइन अब म चाहिँ के मलाई केही होइन म अगाडि बढ्छु भनेर पनि गएन मलाई त्यो स्टेजमा चाहिँ त्यही त्यो त्यो ब्यान्ड म्युजिकसँग लाइभ गाउन पाए हुन्थ्यो भन्ने मात्रै मेरो एउटा चाहना थियो त्यही हो हामीले एउटा गजल नेपालीमा सुन्छौँ हेर्नुका तपाईँले पनि पक्कै सुन्नुभएको छ डाक्टर कृष्ण हरिबरालको शब्दलाई आनन्द कार्कीले गाउनु भएको छ हरिमसालकै संगीत हो कि जस्तो लाग्छ हो जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै मैले तपाईँलाई आज एकदम मेनुकाको स्वरमा महिला स्वरमा सुन्न मन लाग्यो यो गजल भने गाउन सक्नुहुन्छ यो गजल मलाई एकदमै मनपर्ने गजल हो मैले यही गजलबाट आनन्द सरलाई आनन्द सरसँग सम्पर्कमा आएको पनि यही गजलबाट हो हरिलमसाल सरसँग सम्पर्कमा आएको पनि यही गजलबाट हो सुनाउनुहोस् न ने हो छया पर्दा पछाड़ी नई जे जे हु होया पर्दा पछाड़ी नई दुखेर को हिर छयादा ने हो छया पर छाड़ी नुल रहस्य सारा अब मैले के बोल्ने बोल्ने कुरै आएन सकियो <laughs> तपाईँले यो गजल आनन्द कार्कीको गाडी सुनाउनु भएको छ म त उहाँसँग फ्राइडेले म्यासेन्जरमा कुरा गरिराखेको हुन्छु सधैँ आशीर्वाद दिनुहुन्छ उहाँलाई यो आ, गजल चाहिँ मैले सुनाएको छैन तर उहाँसँग मैले म्यासेन्जरमा गाना गाइराखेको हुन्छु हुँ। अनि सर कस्तो छ के छ म इन्डियामा हुँदाखेरि पनि उहाँहरू म छिट्टै मा हिन्दी सङमा सहकार्य गर्दैछौँ हिन्दी कम्पोजरको माध्यमबाट अब तयारी हुँदैछ हजुर हुँदैछ तपाईँले जसरी यहाँ बसेर गाउनुभयो नि अब जस्तो सारेगामामा पनि तपाईँको त त्यहाँ अब टाइम हुन्थ्यो होला होमवर्क हुन्थ्यो होला फेरि त्यहाँ पर्दामा देखिने भन्दा भित्र पनि बस्दाखेरि सँगै गाउने ओर्ने विभिन्न त्यो नेपथ्यका छोटा छोटा क्लिपहरू त सारेगामाले देखाइ पनि रहेको हुन्छ होइन तपाईँ त्यहाँ हिन्दी इन्डियावासी साथीहरूसँग बस्दाखेरि कहिलेकाहीँ उनीहरूले भनेका छन् नेपाली सुनाउनु मेनुका कस्तो हुन्छ भनेर मैले त नेपाली भाषा बोल्नै सिकाएको छु अहिले पनि मणिपुरमा मेरो एकजना सिस्टर जो चाहिँ सारेगामा उहाँ र म चाहिँ सँगै इन पनि भयौँ सँगै निस्क्यौँ पनि त्यहाँबाट अनि अब उहाँ चाहिँ उहाँलाई हिन्दी पनि बोल्न आउँदैन अङ्ग्रेजी पनि आउँदैन अनि मणिपुरी मात्रै बोल्नुहुन्छ हजुर उहाँ एकदम प्योर मणिपुरी हो अनि त्यस पछाडि चाहिँ उहाँलाई मैले प्रायः नेपाली सिकिराखेको हुन्छु उहाँले मलाई भन्नुहुन्छ भन्ने गर्नुहुन्छ उहाँलाई हिन्दी ल्याङ्ग्वेज ब्यान्ड गरिएको छ मणिपुरबाट होइन मलाई नेपालमा लैजाउ न कम्पिटिसनमा भन्ने भन्नुहुन्छ अनि उहाँलाई म नेपाली गीतहरू कहिलेकाहीँ वाट्सएपबाट सिकाइराखेको हुन्छु मिठो गाउनुहुन्छ कुन कुन गाउनुहुन्छ उहाँले जस्तो कि जस्तो मैले गाएको गीतहरू कुनै कुनै गीतहरू अनि देशले रगत मागे मलाई बलि चढाउ भनेर मैले उहाँलाई सिकाएको छु वाट्सएपमा अनि त्यो कहिलेकाहीँ गाउने गर्नुहुन्छ हिन्दी चाहिँ उहाँले गाउनु पाउनुहुन्न हिन्दी चाहिँ यस्तो छ मन पराउँदैन त्यो भएर होइन मणिपुरमा मलाई जहाँसम्म लाग्छ त्यो गभर्मेन्टबाट चाहिँ उहाँलाई ब्यान्ड गरिएको होइन यसको चाहिँ म घोर विरोधी नै हो कुनै पनि सङ्गीतले कुनै पनि भाषा भन्दैन त्यस कारणले गर्दा भारतमा म जानु पनि भाषाको कारण गएको होइन म एउटा सङ्गीतको आत्मीयताको कारण गएको हो त्यस गर्दाखेरि त्यो ब्यान्ड गरिएको छ त्यही मलाई माया लाग्छ उहाँलाई होइन उहाँको परिवार भन्नुहुन्छ उसले यदि बलिउडमा अफर पायो भने हामी मणिपुर नै छोडिदिन्छौँ भन्ने कुरा गरिरहनु भएको थियो म उहाँको घर पनि गए एक महिना अनि मलाई पनि एकदम गाह्रो भयो अब उहाँ हिन्दी बुझ्नुहुन्न म मणिपुरै बुझ्नु तपाईँको भाषा के बिचमा बोल्न इङ्ग्लिस होइन यस्तो भयो उहाँ अब उहाँको इङ्ग्लिस पनि उहाँ बुझ्नुहुन्न किनकि उहाँले पढाइ आफ्नो पुरा गर्न पाउनु भएन होइन म्युजिकमै लागेर अनि म चाहिँ ट्रान्सलेट गर्थेँ यहाँ जस्तो अलिअलि बोल्नुहुने जस्तो के छ कसो छ बोल्ने अनि भनेको कुरा नबुझ्ने त्यस्तै हाम्रो हाँसो पनि भएछ मैले एउटा सामान माग्दा अर्को सामान पनि दिनुभएको छ तल उहाँको दाजु चाहिँ हिन्दी बोल्नुहुन्छ मजाले गभर्मेन्टमा जब <laughs> छ त उहाँको अनि ट्रान्सलेट गरेर अब यो सन्दर्भलाई छोड्छु मैले मेन कहाँ फेरि सुन्नमा लाग्यो एउटा मेटा हिंदी सुनावु आज जाने की जीत ना करो कम यो एकदम मन पड़ने गजल हो मैज ना करो आज जाने जानी यो यो बैठे रहो यी पहल बैठे रहो आज जाने की जिद ना करो ना करो जाने ने जिद करो जाने के करो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 चुपचाप सुनी रहे उसके सुनाई को मैं चुपचाप सुनी रहे उसके सुनाई एक हो रो बोल के समझियो कुन्नी बिचार झोक्राइकोरो लंपसार पे को शरीर हे हि घंटौसम लंपसार परिक शरीर हे हे रहो घंटौसम घंटौ पी आमाई इसी बोलाइकोरो बोलता बोलते के समझियो कुन्नी बिचार झोक्राई रो एक ऊ रो खूब रोयो तू बेला जुन बेला आमाइ किये ऊ रोयो खुब रोयो त्यो बेला जुन बेला आमालाई कस्तै थिए कसैको बाँस बोकेर हिँडे देखेर डराइरहेको हो बोल्दा बोल्दै के सम्झियो कुन्नी विचरा जोक्राइरहेको हो घरिघरि अत्तालिँदै रुन्थ्यो घरि दल्थ्यो खरानी शरीरैभरि घरिघरि अत्तालिँदै रुन्थ्यो घरि दल्थ्यो खरानी शरीरैभरि घरि परैबाट आमा भन्दै खरानी देखाइरहेको हो मैले चुपचाप सुनिरहे उसले सुनाइरहेको हो बोल्दा बोल्दै के सम्झियो कुन्नी विचरा जोकाइरहेको हो गजलकार फुच्ची जमुनाको पैतालामा जिन्दगी गजल संग्रहमा संग्रहित यो गजल वाचन गरेर सुनाए मैले बुलबुलमा तपाईँलाई फेरि स्वागत छ बुलबुलमा आज हामी झापा हल्दीबारी घर हुनुभएकी मेनुका पौडेललाई लिएर आइपुगेका गायिका मेनुका पौडेल रेडियो नेपाल, नेपाल आइडल सारेगम हुँदै निकै लोकप्रिय हुनुहुन्छ गजल गीतहरू गाउनुहुन्छ र अहिले पनि उहाँ स्नातक गर्दै हुनुहुन्छ सङ्गीतमै सङ्गीत उहाँको रुचि सङ्गीत उहाँको शोक र संगीत नै उहाँको कर्म बनेको छ मेनुकालाई फेरि स्वागत छ हाम्रो बुलबुलमा थ्याङ्क यू तपाईँ स्कुल पढ्दाखेरि हल्दीबारीमै पढ्नुभयो झापामै होइन मैले चाहिँ गरामुनिमा पढेको म चाहिँ जन्मेको हल्दीबारीमा जन्मघर चाहिँ हल्दीबारी कर्मघर चाहिँ गरमुनी स्कुल पढ्दैबाट कहिलेकाहीँ गुड फ्राइडे मनाउँदा मेनुकाले गाउनु होला गुड फ्राइडे मात्रै होइन त्यहाँ त मैले दिनदिनै गाउनु पर्थ्यो सन्डे टु स्याटरडे किनकि यस्तो म मेरो चाहिँ मलाई देखि म मा भाग्य मानिन्छु अहिले मेरो गुरुहरूदेखि लिएर सुरेश वाडकरजीसँग जोड्नको लागि गरामुनिको ठुलो हात छ कस्तो भयो भने म चार वर्षको बच्चादेखि म चार पाँच वर्षको बच्चादेखि ब्लाइन्ड कम्युनिटीको होस्टल छ गरामुनीमा श्री दुर्गा उच्च माध्यमिक विद्यालय त्यहाँनिर चाहिँ म जान्थेँ त्यहाँनिर मलाई मम्मी बाबालाई लगेर राख्नुभयो होइन अनि त्यहाँनिर चाहिँ हामी चार देखि म चार पाँच वर्षको देखि म चार बजे उठ्ने बानी थियो कि मेरो मलाई गुरुहरूले भीषमनी उपन्य चर हुनुहुन्थ्यो उहाँ जहिले बिहान चार चार बजी आएर दाजु दिदीहरूलाई साह्रेगामा प सिकाउनुहुन्थ्यो साह्रेगामा सिकाउनुहुन्थ्यो अनि कृष्णयञ्जन पूर्वासर कुशेश्वर राई गुरु हुँदै हुँदै चाहिँ हाम्रो त्यहाँको हेड सर कृष्ण प्रसाद पाठक सर खिलप्रसाद शिवाकोटी उहाँले मलाई सानै बच्चैदेखि के पऱ्यो भने कहाँ लगिहाल्ने भजनमा लगिहाल्ने अनि कञ्चनजङ्घा रेडियो एकदमै मैले मान्छु होइन बिर्ता मोडमा रहेको त्यो रेडियोको पनि कुनै कार्यक्रमहरू भयो भने इन्भाइट आउँथ्यो हाम्रो स्कुलमा चन्द्र सर चन्द्र भण्डारी सर खिल सर केशव भट्टराई सरहरू एकदम नजिकको मान्छे हुनुहुन्छ अनि उहाँहरूसँग रेडियोमा गएर प्रोग्राम रेकर्ड गर्ने कसैको चाहिँ स्मृतिमा कार्यक्रम गऱ्यो भने त्यहाँनिर हाम्रो स्कुलबाट गाउने मै थिएँ एकजना मेरो साथी हो त्यति बेला कुन कुन गीतहरू गाउनुहुन्छ तपाईँ म राष्ट्रिय गीतहरू गाउँथेँ अनि सबै गीतहरू गाउँथेँ अनि मेरो आदरणीय गुरु अनिल फागो जो दार्जिलिङको हुनुहुन्छ दमकमा बसेर अहिले म्युजिक सिकाइरहनु भएको छ उहाँले हामीलाई हप्तामा एकचोटि आएर सिकाउनुहुन्थ्यो इलाहाबाद कोर्सबाट फोर्थ इयरको इक्जाम त गरामीबाटै हामीलाई दिलाउनु भयो mm. त्यो मेरो सबैभन्दा ठुलो सौभाग्य साह्रै पमा गइसकेपछि सिर्जना कलेज अफ फाइन आर्ट्स त्यहाँबाट एसएलसी सकेपछि सिर्जना कलेज अफ फाइन आर्ट्समा आएर म्युजिकमै प्लस टू गर्दै थिएँ त्यसपछि अब अहिले मुम्बईमा म सुरेश वाटकोजीसँग पनि पर्सनल्ली उहाँहरूले मलाई प्राइभेटली पर्सनल्ली रूपमा सिकाइरहनु भएको छ किनकि साह्रै गाउँमा पको जुर जज पद्मा वाडकर जो सुरेश सरको मिसेस हुनुहुन्छ अनि अब उहाँलाई उहाँ र मेरो एकदम राम्रो सम्बन्ध पनि एकदम राम्रो छ अहिले होइन उहाँले मलाई त्यहीँबाट चाहिँ प्रमिस गर्नुभएको थियो हामी मुम्बई बसुन्जेल तिमीलाई हामी सिकाउँछौँ भनेर अहिले कति समय तपाईँ उहाँसँग सिक्नुहुन्छ अब म नौ वर्ष सिक्छु जबसम्म मेरो युनिभर्सिटीबाट पिएचडी सकिँदैन तबसँग तब चाहिँ म उहाँहरूसँग सिकिरहन्छु तर त्यो पछाड़ी पनि म सिक्छु उहाँहरूसँग सिक्ने क्रम कहिल्यै स्कुल साके पढ्दा गाउने गरेको राष्ट्रिय गीत एउटा सुनौ न कुन चाहिँ गाउनुहुन्थ्यो बढी जस्तो तपाईँले राष्ट्रिय गीत चाहिँ जस्तो पन्छीमा डाफे हाम्रो देशले रगतमा आगे यस्तो यस्तो गीतहरू चाहिँ गाउँथ्यौँ हामी यस्तो यस्तो एउटा अहिले सुनौ मलाई मनपर्ने गीत देशले रगतमा आगे शले रात मगे मला मेरी आमा उने की छोरी रगत मागे इसी तब स्कूल में गाँद अरुहर शिक्षको मलाई त उहाँहरूले सानैबाट म्युजिकमै केही गर्छ होला भनेर चाहिँ लगाउनु भएको थियो सबैजना खुसी हुनुहुन्छ अहिले पनि म झापा आएको बेलामा नेपाल आएको बेलामा जान भेट्न जान्छु उहाँहरू सबैसँग भेट्छु म टिचरहरूसँग होइन गुरुहरूसँग अनि हामीले गरेको मेहनत अहिले काम लाग्यो भन्नुहुन्छ नेपाली मध्यमवर्गीय घरहरूमा चाहिँ प्रायः अलिक केटाकेटीले के के गीतसित गाउन थाल्यो भने यो बिग्रिन्छ भनेर गाली गर्ने चलन छ चा तपाईँकोमा थियो कि थिएन त्यस्तो म घरै त्यति जाँदिनँ म होस्टलमै बसेर चाहिँ मैले पढेको हुँ अनि घर चाहिँ कहिल्यै काहीँ जा गइन्थ्यो अनि घर जाँदाखेरि अब त्यति वास्तव हुँदैन थियो त मेरो भनिहालेँ चार बजीदेखि उठेर रियाज गर्ने प्रचलन अनि बेलुका पनि स्कुल छुट्टी भइसकेपछि पाँच बजेदेखि सात बजीसम्म आठ बजीसम्म जति भएसम्म शनिबार त दिनैभरि म्युजिकमा हुन्थ्यो को को ले गर्दा एउटा माहौल नै म्युजिकको सङ्गीतको भएपछि मलाई चाहिँ त्यति गाह्रो परेन पढाइमा दखल दिएन नि म्युजिकले दिएन जानुभयो दिएन किनकि हामी होस्टलमा एकदम टाइम टु टाइम चल चलेको अनि पढाइ पनि सँगसँगै अनि त्यसले म्युजिक पनि सँगसँगै म्युजिक चाहिँ पार्ट टाइम भयो पढाइ चाहिँ फुल टाइम भयो त्यस्तो घरमा को को हुनुहुन्छ मम्मी ड्याडी अनि दुईजना बहिनीहरू छन् बहिनीहरू अरु त मतलब दृष्टिबिन कोही पनि परिवारमा तपाईँ मात्रै हो हजुर होइन तपाईँले एकदम यो रेडियो नेपालमा आउनुभन्दा नि अगाडि चाहिँ म एकदम पर्फेक्ट छु अथवा पर्फेक्ट त अब त्यो भुने भन्ने कुरा ठ्याक्कै त्यति बेला आउने कुरा भएन म राम्रो गाउँदो रहेछु जस्तो कुन दिन नोटिस भयो पहिलोचोटि मलाई त अहिले पनि नोटिस भएकै छैन त्यो त अब नौ वर्षपछि नै हुँदैन होला हुँदैन त्यो होइन यस्तो हो मलाई सबैले म मैले के भन्ने गरिराखेको हुन्छु धेरै मा, मेरो माइन्डमै मेरो दिमागमै त्यही कुरा हुन्छ मैले सिक्नुपर्छ अब म म गाउँछु तर म के गाउँछु भन्ने कुरा म आफैलाई थाहा हुँदैन मा... तर गराममणीको स्कुलमा भएका तपाईँका अरू सहपाठी त गएन नि त फेरि यता नेपाल आइडलमै पनि कोही पनि आएन म आउन सक्छु जस्तो लाग्ने त एउटा केही गरिसकेपछि अथवा धेरैले उहा भनेपछि कि कुनै स्टेज कार्यक्रममा गएर गाएपछि कहीँ कहीँ न त आयो होला नि तपाईँलाई के हजुर जोस नआएको भए मैले सबै म सायद म्युजिक मैले स्कुलमै गरामुनिबाटै पनि इक्जाम पनि दिइराखेको थिएँ इक्जामहरू सबै दिइराखेको थिएँ होइन म एजुकेसन लिएर कमर्स लिएर साइंस लिएर कुनै विषय लिएर पढ्न सक्थेँ होला म्युजिकलाई अगाडि बढाउन सक्थेँ होला तर म होइन म्युजिकमै गर्छु भनेर मैले कुनै सब्जेक्टहरू नलिकन मैले म्युजिक नै लिएको छु होइन त्यस गर्दा एउटा म्युजिकमा हाम्रो भनेको मेरो तर्फबाट भनेको झुकाप भन्ने कुरा सधैँभरि रहिरहनेछ र यहाँहरू सबैजनाको आशीर्वाद भनेको त्यो पनि सधैँभरिरहनेछ त्यही आशीर्वादलाई सिरोपर गर्दै मैले अगाडि बढ्ने हो त्यस कारणले अब कस्तो गाउने भन्ने कुरामा चाहिँ अब श्रोता र दर्शकको हातमा भर पर्छ र सबै हजुरहरूकै हातमा भर पर्छ र मिडियाको हातमा पनि भर पर्छ उहाँहरूको हातमा छोड्दै एउटा नेपाली गजल सुनौ okay. पागल बनायो प्रिय यो गजल एकदम मलाई मनपर्छ पागल बनायो प्रिय यो दिल हरेर पागल पागल बना प्रिय यो दिल हरे पागल रंग चरे चरे र, चरे र, चर। र, बसंती रंग छरेरा छरेर छरेर ररे र छंती रंग छरेरा जादू घरे पागल पागल बनायो प्रिय योद हरे रागल पागल बनायो प्रिय यो दिल हरे पागल संभाल फूलाई जीवन चला संभार फुलाई जीवन चला फिर ओस्त बना फिर ओस्त बनायो फिर ओस्त बना फिर उस्त बना टाड़ा सर पागल कति राम्रो मिठो मेनुकासँग मेरो च्याटमा पुरा भएको पहिला बुलबुलमा -बुल आउने भनेर अनि मेनुकाले हार्मोनियम तपाईँलाई सहित बस्न खोज्नुभएको थियो मैले बुधबारलाई भनेर बोलाएको थिएँ उहाँले बिहिबार भन्ठानेर बस्नु भएछ अनि अघि मैले फोन गरेपछि पो हतार हतार आउँदाखेरि रित्तै आउनु पऱ्यो र आज हार्मोनियममा गाउने सपना बिग्रियो होइन ठिक छ यही आनन्द छ तर यसमा धेरै गाउन पाइन्छ नि हार्मोनियम वजन थालीसित अलिक धेरै समय लाग्थ्यो कम कम सुन्न पाइन्थ्यो एकदम मलाई त आजको कार्यक्रमले पनि तपाईँसँगको बसाइ पुग्ला जस्तो लागिरहेको छैन अर्को हप्ता फेरि बस्नुपर्छ हामी उस्तै पऱ्यो भने होइन ल अब मैले धेरै कुराकानीमा लम्ब्याइरहेँ भने त गाली खान्छु किनभने गाईका मेनुकापौडा लगाइसकेपछि गाएको सुन्ने होइन कुराकानी गर्ने होइन धेरै अब के गर्ने त अब <laughs> okay, अब एउटा हिन्दी गाउँछु नेपाली हिन्दी नेपाली हिन्दी गर्दै गाए आज हाम्रो बुलबुलमा हामीले हिन्दी उर्दू गजलहरू पनि बजाउने गरेको हुनाले र तपाईँ फेरि सारेगामाको स्टेजमा देखा परिसक्नु भएको धेरै हाम्रै श्रोतालाई पनि थाहा भएको मलाई जहाँसम्म लाग्दैछ गजल त गजलै गाउनु पर्ने हो बुलबुलमा खासमा हजुर अब सा मैं जुन आ, गीत हंड्रेड पर्सेंट सब को स्टैंडिंग अवेशन आशीर्वाद पाक गीत जाने क्यावाद है आ, आ, लता दीदी को आवाज में रहें गजल शैलीक हजर गजल शैलीकने ने जे नही बडी लम्बी रात है जाने क्या बात है जाने क्या बात, है? जाने क्या बात, है? जाने क्या बात है? बडी लम्बी रात है जब जब देखो ये चाद सितारे आब जब, जब देखो ये चाद जैसे जात है जाने क्या बात है जाने क्या बात है जाने चक्क परेर हामी त हेरि मात्र रह्यौँ सँगसँगै गाउन सक्ने भए पनि त हुन्थ्यो नि जस्तो लाग्छ कहिले काहीँ त ट्राई गरौँ होइन सकिँदैन तपाईँले अघि म त सिक्दैछु भन्दै हुनुहुन्छ हामीले त कहिले सिकिसक्ने हो <laughs> <laughs> अब आजको लागि छुटिनुपर्छ मेनका समय सकिनै लाग्यो तर म तपाईँलाई यो कार्यक्रम सकिसकेपछि नि अर्को हप्ताको तयारीको लागि राख्छु किनभने तपाईँ थोरै एक हप्ताको लागि आउनुभएको छ काठमाडौँ उता फर्किहाल्नुहुन्छ मुम्बई र तपाईँ उता हुँदाखेरि यो सुनिसक्ने कति बुलबुलिनले तपाईँलाई सम्पर्क गर्न खोज्नुहुन्छ होला कसरी गर्ने हुन्छ मलाई सम्पर्क गर्नको लागि चाहिँ मेरो फेसबुक आइडी छ मेनुका पौडेल एमईएनयुके एमईएनयकेए मेनुका स्पेस पिओयुडीएल -E पौडेल यसमा चाहिँ मलाई प्रोफाइल पर्सनल प्रोफाइल मैले गीत गाइराखेकै छ या खोजेर मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ र सरगम बुनु वान टू थ्री एट द रेट जीमेल डट कम सरगम बुनू वान टू थ्री एट द रेट जीमेल डट कम यसमा मलाई कन्ट्याक्ट गर्नुभयो र सजिलो उपाय भनेको अहिले इन्टरनेटको जमाना हो फेसबुकमा खोज्नुभयो भने छिटो भेट्नु कति सजिलो गरी बुझाइदिनु भयो हस् हाम्रो कार्यक्रममा आउनुभयो धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच so एकदम खुसी लाग्यो बुलबुल मेरो एउटा प्रिय कार्यक्रम र अचुत सर पनि एउटा प्रिय व्यक्ति त्यही त्यसले ते गर्दाखेरि पनि यो कार्यक्रम आउन चाहिँ मन मलाई पहिल्यैदेखि लागेको पहिल्यै आउँदैखेरि कन्ट्याक्ट गर्छु भनेर सोचेको तर बिर्सेछु यसपालि मैले र यो कार्यक्रममा आउन पाएको छु धेरै रेडियो बाट बज्ने यो कार्यक्रम र सबैभन्दा धेरै धेरै धन्यवाद सबैभन्दा पहिला जति पनि मलाई माया गर्नुहुने आशीर्वाद दिइरहनुहुने सम्पूर्ण मेरो अग्रज व्यक्तित्वहरू र मलाई माया गर्नुहुने सम्पूर्ण दर्शक अनि श्रोतामा थ्याङ्क यू सो मच र उज्यालो रेडियो उज्यालोलाई पनि थ्याङ्क यू भन्न चाहन्छु थापा हल्दीबारीकी गायिका मेनुका पौडेलसँगै अब आजको बुलबुलबाट उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तुत अच्युत घिमिरी बुलबुल पनि बिदा हुन्छौ अर्को साता मेनुका पौडेललाई नै लिएर आउँछौ जाँदा फुच्ची जमुनाको पैतालामा जिन्दगी गजल संग्रहबाट एउटा गजल बस्ति नस्तिन यहाँ जानु छ त्यहाँ जहाँ छ अधेरी म त्यहाँ पुग्छु बनेर अब ज्ञानको पुजेरी हेपेर कति हेपिन्न अब रोकिएर रोकिन्न हेपेर कति हेपिन्न अब रोकिन्न रोकेर बस्तिन साँच्चै चुलो र चौको लिपेर मझेरी बस्ति यहाँ जानु छ त्यहाँ जहाँ छ अन्धेरी म त्यहाँ पुग्छु भनेर अब ज्ञानको पुजेरी